यस्तो अलौकिक लिला बिचमा भगवानले गर्नुभयो अब उता भोलेनाथ एक कुञ्ज पछि अर्को कुञ्ज अर्को कुञ्ज पछि अर्को कुञ्ज गर्दै विचरण गरेर गोपालजीको दर्शन गरौँ अनि लाख कैलाशतिर खलेर विचार गरेर नन्द भवनमा आउनुभयो अलाख निरञ्जन अलाख निरञ्जन अलाख, अलाख खोल्दै दे पलख देखले झल्का झलक भन्दै नन्द भवनमा आउनुभयो शङ्कर भगवान संयोगले यषदा माता मात्रै हुनुहुन्थ्यो जसोदा माताले भन्नुभयो बाबा हातमा भिक्षा पात्र लिएर आउनु भएको छ के टक्र्याउँ अन्न वस्त्र गहना गुडिया लत्ता कपडा के टक्र्याउँ हजुरले बाबा केही त टक्र्याउनु पर्छ माग्न आउनु भएको छ भिक्षा पात्र लिएर भगवान् शङ्करले भन्नुभयो जसुधा माता म यी हजुरले नाम लिएका कुराहरू लिन आएको होइन अन्न वस्त्र चाहिएको छैन म कसरी कृपा गर्नुभयो बाबा भन्दा म त हजुरको लालाको दर्शन गर्न मेरो लालाको दर्शन म त त्यो त गराउँदिनँ मेरो लालाले हजुरलाई देखे भने जान हजुर जर जर सातो जान्छ हजुरको रूपै यस्तो भयङ्कर छ माथि मस्तकमा पनि क्याउ झरधर झरधर झरिराख्या छ घाँटीमा हेर लपल पाइराख्या छन् नाग सर्पहरू भस्मले पनि गर्नुभएको छ बाघ हम्बर धारण गरिएको छ बाबा यस्तो रूप देखेर मेरो गोपाललाई डर हुन्छ त्रास हुन्छ तर्सिन्छन् सातो जान्छ फेरि म कहाँ झारपोकेलाई बोलाउँदै हिँडौँ दर्शन त गराउँदिन होइन त्यसो त मात्र के ठान्यो हजुरले हजुरका छोरा तर्सी डराउने होइन डराएकालाई पनि ठिक गर्ने दिनको त नामै मन्त्र छ यिनका बाणी नै वेद हुन् त्यस्तालाई हजुर तर्सी नै डराउने सातो जाने भनेर हान्नुहुन्छ केही हुँदैन हजुरको छोरालाई मजासँग दर्शन गराइदिनुहोस् होइन बाबा यो दर्शन गराउने कुरा चाहिँ छोडेर अरू के छ तँ चाहिँ न तँ म गराउँदिनँ म चेतभाइ भइसकेका छु थाहा छ हजुरलाई यिनलाई केही नहोस् भनेर बाघको नङ्ग्रालाई सुनले चाँदीले माढेर घाँटीमा झन्डाइदिया छु जन्तर निको पार्नलाई केही नहोस् भनेर नतर्स्याउ सातो नजाओस् भनेर कति जुक्तिले मैले बचाइ राखिया छु हजुरले आएर दर्शन दिनुभयो यिनले दर्शन पायो भने हजुरलाई देखेर झस्के डरायो भने के गर्ने शङ्कर भगवान्ले भन्नुभयो होइन त्यसो त डराउने त यी होइनन् नबस् आफ्नो छोराको रूपलाई नचिनेर उहाँको अनन्त विभूतिहरूको मर्म नबुझेर हजुरहरू हाम्रो छोरो भनेर लौकिक ममतामा बाँध्नुहुन्छ यिनलाई उहाँ त हजुरका छोरा त सच्चिदानन्दमय परब्रह्म परमात्मा अनन्तटी ब्रह्माण्ड नायक सर्वाधार सर्वान्तर्यामी सर्व साक्षी त्यस्तो खोइ बाबा हजुरले बोले आज त शब्द हामी बोल्न जान्दैनौँ के यामी यामी भन्नुहुन्छ हामीलाई भन्न नि आउँदैन त्यस्तो कोही ऊ पल्लो घरमा कतै छुट्यो होला बिर्सिनु हजुरले बाटो बिराएर यहाँ पस्नुभयो होला हामी यहाँ छैन हजुरको हजुरले चाहेको कोही छैन हाम्रो यो सानो गोपाल छन् हाम्रो कागमा खेल्ने होइन त्यसो तमा त दर्शन गराइदिनुहोस् त्यस्तो होइन हजुरले सम्झे जस्तो भन्नुभयो बाबा त्यो चाहिँ हुँदैन हुँदैन दर्शन त गराउँदिनँ गराउँदिनँ शङ्कर भगवानले विचार गर्नुभयो कि अब उहाँलाई जिद्दी गरेर के गर्ने उहाँ नगराउने नै विचारमा हुनुहुन्छ अब निश्चय त्यही बताउँदै हुनुहुन्छ आफ्नो ठिक छ कोही संयोग फेरि मिल्न अनिखेर होला नि त दर्शन अहिलेलाई जान्छु म भन्नुभयो शङ्कर भगवान् गएर एउटा कुञ्जको बिचमा गुनगुनाएर बस्न थाल्नुभयो भाव समाधिमा मोहन तुम्हारे, दर्शन ओ प्यारे जब त पाएर नुहा ओ प्यारे जब तक ना पाएंगे उठ कर ना जाएंगे मोहन तुम्हारे दर्शन ओ प्यारे जब तक ना पाएंगे उठ कर ना जाएंगे उठ कर ना जाए गोपाल कृष्ण भगवानको शङ्कर भगवान यसरी गुनगुनाउनु थाल्नुभयो यता भगवान कृष्णलाई हेर आमाले बुझ्नु भएन मेरो रहस्य म डराउँछु अरे तरसेन छु अरे भनेर कैलाशदेखि आएको बाबालाई त्यतिकै फर्काइदिनु मलाई कम उत्सुकता शङ्करजीसँग भेट्न हामी कति प्रेमी छौँ त्यो त मैले जान्दछु तर के गर्नु आमाले अब त्यस्तै निराश बनाइदिइहाल्नु भयो बाबालाई अब कोही लीला त गर्नुपऱ्यो भोलेनाथसँग भेट्नलाई भनेर भगवान् श्यामचन्द्रले लिला गर्नुभयो श्याम के लिला भयो त भने रुन्चे लाग्यो उहाँलाई आमा आमा आमा भने आज बिहान दिउँसो बेलुका हर भक्त रोइरहेछ रोइरहेछ माखन खुवाउँदा पनि हुँदैन झोलुङ्गामा झोलाउँदा पनि हुँदैन काखामा लिएर डुलाउँदा पनि हुँदैन केही गर्दा पनि नमानेपछि चिन्तित हुनुभयो अरे कसरी निको पार्नु छेउछाउका गोपिनीहरूलाई बोलाएर भन्न लाग्नुभयो गोपिकाहरूलाई हेर सकियो तिमीहरू नै त छौ नि मेरो साथमा नजदिकमा आऊ नै केही मद्दत गरे हेर श्यामचन्द्र बिमारी परे जोदा माता हामी मद्दत त गरिहाल्छौँ नि तर हामीलाई एउटा कुरा लाग्छ है हजुर त सधैँ सेवा गरिरहने हजुरलाई ज्यादा थाहा हुन्छ ती एकजना अद्भुत बाबा आउनु भएको थिएन आँगनमा आएर कनैयाको दर्शन माग्नुभयो हजुरले गराउनु भएन र उहाँ मन दुखाए जस्तो गरेर खल्लोपन मानेर जानुभयो कहीँ उनी बाबाले त केही जन्तर मन्तर गर्नु भएन हजुरका छोरालाई यसो तमा त भन्नुभयो त्यत्राबडा सिद्धयोगी संसारको कल्याण सधैँ चिताउनेले कसैको छोरालाई केही गर गरिदिउँ भनेर किन सोध्थे त्यो त होइन होला तर एउटा कुरा चाहिँ पक्का हो कि जहिलेदेखि बाबा यहाँ हाम्रो आँगनबाट फर्किएर जानु हो तैलेदेखि यो रुन्से लागेको छ यो चाहिँ पक्का हो त्यसो हुनाले यदि सक्छौ भनेदेखि कहीँ पाइन होला बाबा बडा रसिक जस्ता देखिनुहुन्थ्यो ब्रजभूमि छोड्याएको छैन होला अहिलेसम्म कहीँ पाइनुहुन्छ खोजिदेऊ उहाँलाई ल्याइदेऊ एकचोटि उहाँले त आशीर्वाद मात्र दिए पुग्छ भनेर जेसदा माताले भन्नुभयो गोपिकाहरू गए एउटा मण्डली नै गयो गोपिकाहरूको गो भगवान शङ्करले त्यसरी गुनगुनाएर ध्यानस्त भएको ठाउँमा त्यो कुन्जामा पुगेर उभिराखेका थिए उनीहरू शङ्कर भगवान् त्यही गुनगुनआटमा हुनुहुन्थ्यो मोहन तुमहारे दर्शन हो प्यारे जब तक नपाएगे उठकर नजाएगे भन्दै एकछिन पछि आँखा खोलेर हेर्नुभयो गोपिकाहरू त्यहाँ उभिएको देख्नुभयो हो तिमीहरू यहाँ किन आयो भनेर सोध्नुभयो गोपिकाहरूले भने बाबा जसोदा माताले हजुरलाई ल्याउन पठाएको ओहो जसोरा माताले ल्याउन पठाएको के आइपरेछ त्यस्तो हौ खोइ किन हो किन बाबा हजुरले नन्द भवनको आँगन छोडेदेखि के भयो के भयो कृष्ण बिरामी हुनुहुन्छ कृष्णको लागि हजुर गएर आशीर्वाद दिनुहुन्थ्यो कि भन्ने आशालाई जसोदाजीले बोलाउनु पठाएको <laughs> मैले भनेको थिएँ मनमा नै कल्पना त गरिसकेका थिएँ नि मैले मात्रै चाहेर हुन्छ र कृष्णले कोही योजना बनाइहाल्छन् नि जब कृष्णले योजना बनाउलान् भने हामी मिलाउँला मैले भनेको पुरा हुने भयो भन्दै रमाउँदै शंकर भगवानले भन्नुभयो जाऊ जाओ, जाओ। गइ हाल चाँडोभन्दा चाँडो गएर जसोदाजीलाई भन बाबासँग भेट भयो उहाँ आउँदै हुनुहुन्छ भन्दै हो मेरो बारेमा भनेर पठाउनुभयो गो तिमी गोपिकाहरू गए यशोदा माता अब बाबासँग भेट भयो बाबा आउनुहुन्छ अब तुरन्तै आउनुहुन्छ हजुरका छोरा ठिक हुन्छन् अब भनेर गोपिकाहरूले खबर दिए जसोदा मातालाई हर्षको सीमा रहेन जसो त मात्र गर्दे गर्दै हुनुहुन्छ हरे त्यत्रा सिद्ध बाबाले आँगन टेकिदिनु भयो कत्रो पुण्य थियो मेरो तर त्यस्ताले भनेको कुरा पनि दर्शन छोराको दर्शन गराई माग्दा मैले गराइन कत्रो ढिट मन गरेँ मैले अब बाबा आए तमा चरणमा झुकेर क्षमा माग्ने थिएँ पहिला मेरो धृष्णता माफ गरिदिनुहोस् भनेर भन्ने लागिराखेको थियो शङ्कर भगवान् उसै गरी जानुभयो अलख निरञ्जन अलख निरञ्जन अलख खोल्दै अल पलख भन्दै जसोदा माता सामु आउनुभयो भगवान् शङ्करलाई देख्ने बित्तिकै क्षमा माग्नुभयो बाबा मेरो धृष्टता क्षमा गरिदिनु होला हजुर जस्ता महान सिद्ध योगीले बोलेको कुरा मैले टाढिदिएँ माफ गर्नु होला मलाई भन्दै आँखामा आँसु लिएर क्षमा माग्नुभयो शङ्कर भगवान्को सामु भगवान् शङ्करले भन्नुभयो जसोदा माता किन मलाई खबर गरेको किन बोला जसोदा माताले भन्नुभयो बाबा अस्ति नै आउनुभयो हजुर दर्शन माग्नुभयो मेरा छोराको कन्ैयाको कृष्णको मैले गराउन सकिनँ हजुर अन्य मनस्क भएर त्यत्तिकै चित्त दुःख जस्तो गरेर यहाँबाट जानुभएको थियो अब केवो केवो अहिले उनी रुञ्चे रोगले पीडित छन् उनलाई निको पारिदिनु होला भनेर आशीर्वाद दिनुहोला भनेर आशाले बोलाएको बाबा शङ्कर भगवान्ले मुस्कुराएर भन्नुभयो जसोदा माता हे झारफोके विधिमा त म त नम्बरी पो अहिले म हजुरका छोरालाई चौरा छुमान्तर गरिदिन्छु मलाई त नारी पनि छामी रहनु पर्दैन देखो कि थाह भइहाल्छ एकचोटि ल्याएर सामु त राखिदिनुहोस् म अहिले नै तुरन्तै छुमान्तर गरिदिन्छु हजुरका छोरालाई भन्नुभयो शङ्कर भगवान्ले त्यसपछि एउटा सुन्दर आसनमा ल्याएर श्याम सुन्दरलाई राखियो जसो तमा त श्याम अगाडि उभिनु भएको छ शङ्कर भगवान् कृष्णलाई हेर्नुहुन्छ हाँसो उठ्छ कृष्ण भएन शङ्करलाई हेर्नुहुन्छ हाँस उठ्छ हाँसनु पनि भएन रहस्य खुल्छ फेरि किन हाँस उठ्यायो भने के उठ्या के गरिदिए भक्तहरूले हेर यहाँ हाम्रो मिलन कति सरलतासित कति आनन्दसित परस्पर हुने गर्थ्यो हु। यहाँ आएर तगारो आयो भक्तहरूको एउटा हामीले पनि यत्रो योजना मिलाएर भेट्नु पर्यो रुन्चे बनिकन बनिकन रुञ्चे लाएको रुप भनाइ लाए बनाइकन दर्शन गर्नु भेट्नु पर्यो भनेर उसले उसलाई हेरो कि हाँसु उठ्थ्यो त्यस्तैमा भगवान् शङ्करले यसो कृष्णतिर हेरेर भन्नुभएको यसो राता मैले बुझिसकेँ हजुरको छोरालाई लागे बिमारी थाहा भइसक्यो मलाई के रहेछ त बाबा के लाग्यो रहेछ के भएको लागो लागेछ नि के हुन्थ्यो झार्नु पर्छ अनि के गर्नुपर्छ त बाबा त्यसले लागो झार्नलाई के गर्नुपर्छ भन्दा ब्रजभाषामा राय नोन गर्नु परेको मैया ब्रजभाषामा राय नोन भन्छन् त्यसलाई अनि बाबा राईनोनको सामग्री के हुन्थ्यो त केही हुँदैन धेरै सरस्याउँका अलिकति दाना ल्याइदिने सरस्याउका एउटा सानो फलामको टुक्रो ल्याइदिने सातवटा घिउमा भिजाएको बत्ती ल्याइदिने म अहिले हजुरको छोरालाई छोमान्तर गरिदिन्छु भनेर भगवान् शङ्करले भन्नुभयो ती सबै सामग्री जुगाड गरिदिनु यशोदा माताले त्यसपछि घिउमा भिजाएको बत्ती लिनुहुन्छ अनि सरस्याउका दुई चार दाना लिनुहुन्छ अनि त्यो फलामको टुक्रो लिनुहुन्छ र अब घुमाएर झारफुक गर्न थाल्नु भयो समस्या आयो के मन्त्र पढौँ जसका नामै महामन्त्र छन् जसको बाणी नै वेदका मन्त्र छन् अब के मन्त्र पढ्ने मैले अब जसोदा माताले नसुने गरी बिस्तारै उनकै नाम भन्छु कृष्णकै र झारफुक गरिदिन्छु भनेर यसो घुमाएर श्रीकृष्ण गोविन्द गर्नुहुन्थ्यो अनि सरसिङका दाना बायाँपट्टि फ्याँक्नुहुन्थ्यो पहिलो पटक घुमाउनु भयो दोस्रो पटक गुमाउनु भयो तेस्रो पटक घुमाउनु पटकै पछि घुमाए पछि कृष्णको मुख अलिकति खेलेको अलिकति खेलेको हुन्थ्यो तँ अध्यारो निनाउरो मुख भएको रुन्चे लागेको त्यो त उज्यालो हुँदै हुँदै प्रत्येक पटक घुमाएर सरसिङका दाना फ्याँके पछि उज्जवल हुँदै गयो अन्तिम पटक सातौँ पटक बत्ती घुमाएर सरसिङका दाना बायाँपट्टि फाल्ने बित्तिकै कृष्ण त एकदम आनन्दमग्नु भएर खेल्नुभयो आनन्दकन्द भगवानको, भगवान कृष्णचन्द्र भगवानको जशोदा माताले भन्नुभयो बाबा मैले लोहा माने हजुरको बेचोड हुनुपर्छ झारफुके बाबामा मानेमै माने तर यस्तो सिद्ध बाबा मलाई बार बार कहाँ मिल्नुहुन्छ र त्यसो हुनाले हे बाबा यस्तो केही गरिदिएर जानुहोस् कि फेरिदेखि मेरो छोरालाई रुन्चे सुन्छे लागोस् नै कहिले कहिले किन लाग्दैनला लाग्दैनला लाग। त्यस्तो गरिदिएर जानु शङ्कर भगवानले भन्नुभयो त्यस्तो पनि विधि मसँग छ यसोदामा त फिर नगर्नुहोस् त्यस्तो पनि विधि म गर्न सक्छु अनि <coughs> त्यसको लागि सामग्री के चाहिन्छ त भनेर सोद्धा सामग्री ठुलो छैन केही छैन त्यस्तो सामग्री यति पनि छैन जति अहिलेबाट आयो नै पर्यो त्यस्तो छैन तैपनि सुनौ न केही त जोगाड गर्नु केही पर्दैन त्यसोदामा त तैपनि के हो त त्यस्तो सुनौ म एउटा उपाय गर्छु जेसोदामा त म यहाँ तेर्छु दण्ड सरह लकडी सरह तेर्सो पर्छु हजुरले आफ्ना बालकका सुकोमल चरण कमल ल्याएर बालको पालका मेरा जटाजुटमा छैदिने फेरि हजुरको लामालाई ला, केही हुँदैन जीवनभर निरोग सदा स्वस्थ सदा तन्दुरुस्त त्यति गर्नु बाबा हजुरले यो भारी उपाय बताउनु भयो अलिक सरल उपाय बताउनुहोस् हजुर त्यस्ता सिद्ध योगीका मस्तकमा म आफ्ना छोराको पाहु कसरी छ मलाई दोष लाग्ला होइन त्यसो त माता दोष लाग्दैन एक त उपचारको कुरा अर्को बालकको कुरा केही दोष लाग्दैन निष्पे क्रिमलले छोइदिनुहोस् होइन बाबा अर्कै केही भन्नुहोस् न जब हारी उपाय भयो मेरा लागि होइन त्यसो त माता सङ्कोच नमान्नुहोस् म मा अहिले भनिदिन्छु यदि यो मौका चुकाउनु भने फेरि म जस्तो बाबाहरूको कोही भेट्नु हुने छैन तपाईँले म चाहन्छु नै हिसाबले भेटिने बाबा होइन म हिमालयको निवासी हुँ थाहा छ हजुरलाई मेरो यो विशाल जटाजुट देख्नुभयो यसमा त हजारौँ जडीबुटी छन् ठुलो वखती पनि पाइन्छ खोजीपासे यहाँ त्यस्तो पो छ त मेरो जेठा झुट यसलाई यसै मौका नगुमाउनुहोस् छुवाइदिनुहोस् केही हुँदैन हजुरको ला भनेर भगवान् शङ्करले भन्नुभयो त्यसपछि अब यत्रा सिद्ध भए दोष लाग्दैन भन्नुहुन्छ त्यति छुवाइदिने बित्तिकै फेरि कहिले रोगले छुँदै छुँदैन भन्नुहुन्छ दे यस्तो मौका म मा पनि पक्कै कुरा हो त्यस हुनाले भाइ म त छइदिन्छु भनेर भारी मन लैजुदा माताले शङ्कर भगवान्का जटा जुटमा कन्ैयाको चरण छइदिनु हो